कार्यक्रम नारी सरोकार में तार्दिक स्वागत है प्रवृि कक्ष में हम सा, प्रावधिक साथी दुए विष्णु म तथा कार्यक्रम नारिसहरूका लिएर हामी प्रत्येक हप्ताको बिहिबार बिहान सातदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौ तपाईँ हामीलाई रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वको जुनसुकै कुनामा रहेर सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकार में हमी नारी संबंधी विविध जानकारी राख्ते आई पच्छा समय में घटे का नारी हिंसा संबंधी घटना विभिन्न क्षेत्र में महिला हेने संकोचित दृष्टिकोण विभिन्न क्षेत्र में विभिन्न समय में महिला में दुर्व्यवहार का विषय में चर्चा करने त्यति मात्र नभई कार्यक्रममा हामी कुनै पनि हाले गरेका साहसी कार्य सराहनीय कार्यका विषयमा पनि जानकारी दिँदै आइरहेका छौँ साथसाथै विभिन्न संस्थामा आबद्ध महिला दिदी बहिनीहरू पनि हामी कुराकानी गर्दै आइरहेका छौँ त्यसै आज हामी हामीसँग हुनुहुन्छ कार्यक्रम नारी सरकारमा मानवाधिकार सञ्चालक पदमपुरको सचिव नवज्योति महिला समूहका अध्यक्ष त्यसै गरी भैमोली सामुदायिक वन उपभोक्ता समूहको कार्य समिति सचिव भवानी निपाने भवानीजी यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सरकारमा हजुर धन्यवाद सम्झनाजी मलाई पनि यस्तै बिहानी सुखद बिहानीमा बोलाएर दुई चारवटा म रेडियो धेरै धेरै धन्यवाद दिन चाहन्छु कुराकानी अगाडि बढाउँ जस्तै तपाईँ मानवाधिकार सञ्जाल पदमपुरको सचिव हुनुहुन्छ र यस जुन छ यो सञ्जालको उद्देश्य चाहिँ के हो यो मानवाधिकार सञ्जालको उद्देश्य विशेष गरी पदमपुरमा रहेका मानवाधिकारसँग सम्बन्धित घटेका घटनाहरूलाई उजागर गर्ने पनि हो र मानवाधिकार भनेकै के, के हो त वास्तवमा हामीले मानवाधिकार पाइरहेका छौँ कि छैनौँ यहाँका जनताले मानवाधिकार पाइरहेका छन् कि छैनन् यसको पनि हामीले चाहिँ वार्डमा समाजमा गाउँमा जस्तै गरेको हामीले सबैलाई बुझाउने कोसिस गर्ने हो र मानवाधिकार उल्लङ्घनका घटनाहरूलाई लिएर हामीले न्याय दिने मानवाधिकार दिलाउने प्रयत्न चाहिँ यसको मेन उद्देश्य हो जना हुनुहुन्छ यसमा हामी दसजना छौँ दसवटा सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्दै मानव अधिकार सञ्जाल बनेको छ त्यो दसजनाको कार्य समिति हामी त्यसमा खडा छौँ जस्तो पदमपुरको क्षेत्र पदमपुर मात्रै हो अथवा कति छ कार्यक्षेत्र यो विशेष गरी हामी अहिले भर्खरै मानवाधिकार सञ्जालको गठन भएको हो अहिले चाहिँ हामी पदमपुर भित्र छौँ र विशेष गरी पदम जुटपानी र पञ्चकन्या रहेका सुरक्षाकर्मीहरूसँग हामी अपडेट रहेर उहाँहरूसँग समन्वय गरेर पनि हामीले कार्य गर्दै आइरहेका छौँ जिल्ला तहसम्म जिल्लामा पनि हाम्रो मानवाधिकार को एउटा सञ्जाल छ जिल्लाको संयोजकै हामीसँग आबद्ध हुनुहुन्छ हाम्रा प्रत्येक मिटिङहरूमा उहाँ आउनुहुन्छ हामीले नजानेका कुराहरू उहाँले सिकाउनुहुन्छ र यो हाम्रो मेन उद्देश्य चाहिँ पदमपुर हो र आवश्यकता पऱ्यो भने हामी जिल्ला पनि जान्छौँ मानवाधिकार सञ्जाल पदमपुर हुँदै जिल्ला सञ्जाल हुँदै हामी जिल्लासम्म पनि पुग्छौँ जस्तो मानवाधिकार सञ्जाल पदमपुरको सचिव हुनुहुन्छ र महिलाहरू महिला हिंसाका घटनाहरू चाहिँ कस्तो छ कस्तो पाउनुहुन्छ अत्याधिक छ पदमपुर एउटा राप्ती पारे एउटा पिछडिएको एउटा गाउँ निकुञ्जले घेरिएको एउटा गाउँ त्यहाँ कुनै पनि सेवा सुविधाहरूबाट महिलाहरू वञ्चित भइरहनु भएको स्थिति त्यहाँबाट रातेवारी पदमपुर आइसके पछाडि यहाँ चाहिँ महिलाहरू विषय अत्यन्त प्रताडित हुनुहुन्छ यहाँ महिला हिंसाका घटनाहरू धेरै छन् बालबालिका हिंसाका घटनाहरू पनि यहाँ छन् र विशेष गरी श्रीमान श्रीमती बिचको बेमेल यहाँको मेन समस्याको रूपमा हामीले अहिले देखिरहेका छौँ बोक्सीका आरोपमा महिलाहरू यहाँ चाहिँ पीडित भइराख्नु भएको छ चितौन जस्तो जिल्लामा पनि एउटा भन्न लाजमर्दो कुरा छ हाम्रै पदमपुर पाँचमा पनि बोक्सीका आरोपमा एउटा महिला पीडित हुनुहुन्थ्यो उहाँलाई हाम्रै मानवाधिकार सञ्जालले चाहिँ त्यहाँ गएर न्याय दिएको छ यस्ता घटनाहरू धेरै छन् महिला हिंसा घटनाहरू दिनदिन बढ्दैछन् हिजोभन्दा आज बढ्दैछन् झन् जति चेतना दिए पनि मान्छे जति जान्ने भए पनि बाहिर देख्नलाई एकदमै ठुलो मान्छे बनेर हिँडे पनि समाजसेवी बनेर हिँडे पनि त्यही पुरुषले महिलालाई चाहिँ यातना दिइरहेको स्थिति छ एकदम विकराल स्थिति छ यहाँ चाहिँ एउटा मानवाधिकार सञ्जालले मात्रै धान्नै नसक्ने स्थिति पदमपुरमा मैले देखिरहेको छु महिला हिंसाको जस्तो महिला हिंसा <laughs> <माँगा> सम्बन्धी <थी>। विभिन्न घटनाहरू हुन्छन् र कुनै पनि घटना जुन महिला हिंसा भइरहेको छ भने देख्नुभयो भने यो मानवाधिकार सञ्जालको भूमिका चाहिँ <laughs> के रहन्छ हामी उहाँलाई सञ्जालमा पहिला हामी प्रत्येक साथीहरूमा खबर गर्छौँ यस्तो घटना फलानु वार्डमा यस्तो ठाउँमा भएछ भन्छौँ हामी त्यहाँ जान्छौँ उहाँसँग बुझ्छौँ विशेष गरी हामी चाहिँ जिल्लामा लाने र जिल्लाबाट एउटा सुरक्षाकर्मी मार्फतबाट कारवाही गराउने हाम्रो उद्देश्य होइन हामी मानवाधिकार सञ्जालका व्यक्तिहरू त्यहाँ गएर के कुरा हो त त्यहाँ नमिलेको वास्तवमा श्रीमानलाई श्रीमती छोड्नै पनि मन प्राय ठाउँमा नभएको स्थिति देखिन्छ श्रीमतीलाई आफ्नो बालबच्चा घर परिवार छोडेर चाहिँ एक्लै बस्नुपर्ने स्थिति पनि त्यहाँ नभएको देखिन्छ तर पनि सानो सानो कुरा खड्किएर त्यहाँ एउटा भित्र आन्तरिक एउटा विश्वास नभएर चाहिँ त्यहाँ घरमा घरमा झैझगडाको स्थिति भइराखेको हामीले देख्छौँ त्यस्तो ठाउँ चाहिँ मिलाउने प्रयास गर्ने नै हाम्रो त्यहाँ गएर गर्ने उद्देश्य त्यहाँ काम भनेको पहिलो नै त्यही हो महिला हिंसाको कुरा गरौँ जस्तो यो मैला हिंसा जति पनि भइरहेका छन् यो चाहिँ कारण चाहिँ यहाँलाई के लाग्छ किन हुन्छ होला महिला हिंसा यस्तो हो जति कुरा गरे पनि महिलाहरूमा आर्थिक पहुँच एकदमै कम छ र जहाँ अभाव त्यहाँ तनाव भने जस्तो अलिकति सोचाइको पनि कमी र सोचाइको कमी एउटा मेन हो भनेदेखि आर्थिक रूपले पनि महिलाहरू सक्षम हुन न नसक्दाखेरि पनि एउटा त्यो पनि कारण मैले देख्छु र विशेष गरी विश्वासको अभाव यहाँ विश्वासको अभाव सकारात्मक सोचको अभावको कारणले महिला हिंसा चाहिँ एकदम बढिरहेको मैले पाएको छु जस्तो महिला हिंसाका रोक्नको लागि महिलालाई <coughs> चाहिँ जागरुक बनाउन लागि विभिन्न सङ्घ संस्थाहरू छन् विभिन्न एन्सु एन्सुहरूले पनि सहयोग सहयोगहरू भइरहेको हुन्छ होइन यस्तो अवस्थामा पनि महिला हिंसाका घटनाहरू चाहिँ किन चाहिँ एकदमै कमी हुन किन नसकेको होला त्यो पक्कै पनि हो आइएनजिओ आइएनजिओ भएर उहाँहरू चाहिँ ठुल्ठुलो ठाउँमा फाइभ स्टार होटलहरूमा बसेर उहाँहरूले कार्यक्रम गर्नुहुन्छ विशेष गरी जुन वर्गलाई भनेर पैसा आएको छ विदेशी पैसाहरू रह, आइरहेको छ त्यस्तो पैसा पैसा चाहिँ यहाँ सही ठाउँमा सदुपयोग हुन नसकेको स्थिति बाहिर देख्नलाई धेरै सङ्घ संस्थाहरूले काम गरेको स्थिति नाम कमाउने रूपमा काम गरेको स्थिति र वास्तवमा वार्डमा गाविसमा रहेर काम समाजसेवा गर्ने मा व्यक्तिहरूसँग त्यो पैसा नपुगेको स्थिति र मैले सही ठाउँमा सदुपयोग हुन नसकेको स्थिति अनि समाजसेवा गर्न भनेर मैला हिंसाका घटना न्यूनीकरण गर्न भनेर लागिरहेका व्यक्तिहरू रु, उहाँहरूकै सुरक्षाको ग्यारेन्टी नभएको स्थिति यहाँ हरेक दबाब धम्की मेरो पार्टीको मान्छेलाई तैँले यस्तो भनिस् मेरो वर्गको मान्छेलाई तैँले यस्तो भनिस् भन्ने स्थिति हुनाको कारणले गर्दा पनि झन् मैला हिंसा चाहिँ यहाँ मौलाइरहेको इस्ति स्थिति जस्तै भइरहेको मैला हिंसालाई चाहिँ न्यूनीकरण गर्नुको लागि एकदमै कम मात्रामा चाहिँ मैला हिंसा न्यूनीकरण गर्नुको लागि चाहिँ कसरी के समाधान गर्न सकिन्छ कस्तो खालको उपाय बनाउन सकिन्छ पहिला सुरु त हाम्रो सोचलाई नै चेन्ज गर्न जरुरी छ हामीले गाविस छौँ भने गाविस वार्ड भए वार्ड वार जिल्ला भए वार जिल्ला जहाँबाट जुन तहर तमा का हामी काम गरिरहेका छौँ हामीहरूले सोचलाई चेन्ज गर्नु वास्तवमा केही पनि होइन महिला र पुरुष समान हो एक रथका दुई पाटा हो एकलाई हिंसा गर्दा अप्रत्यक्ष रूपमा त्यो महिला हिंसा गर्दा पुरुषलाई पनि हिंसा परिरहेको छ एउटा मैला चाहिँ ऊ हिंसामा पढ्छ उसले घर छोडेर हिँड्छ भनेदेखि त्यहाँ पुरुषको जिन्दगी पनि तहस भइरहेको स्थिति छ तर त्यो देख्दैन पुरुषले र महिला हिंसामा प्रत्येक ठाउँमा पुरुषको नै हात छ भन्न पनि सकिँदैन यहाँ मैलाले नै म एउटा मैला हो म छोरी हो मेरो पनि छोरी छ भनेर नबुझेर बुहारीलाई यातना दिइरहेको स्थिति छ र आज म एउटा बुहारी हो भोलि म सासू बन्न सक्छु मेरो पनि त्यो स्थिति आउँछ बुढेसकार हुन्छ भन्ने नबुझेर चाहिँ सासूहरूलाई यातना दिइरहेको स्थिति छ र सानो सानो कुरामा पनि ठुलो बनाएर चाहिँ हिंसा दिन पाएदेखि म ठूलो हुन्छु भन्ने सोचाइलाई एउटा बढुवा दिएर हिँडेको स्थिति छ यस कारणले गर्दा पनि यो महिला हिंसा चाहिँ यस्तो मौल आएको यस्तो भयो जस्तो यो लैङ्गिक विभेदको कुरा गरौँ यहाँले के देख्नु छ पुरुष र महिला बिचको विभेद कस्तो लाग्छ यहाँलाई विभेद छ अथवा कस्तो रूप छ महिला र पुरुष पहिला पहिलाको हेरेर त अहिले धेरै नै चेन्ज भइरहेको धेरै नै विकास भइरहेको हामीले महसुस गरिरहेका छौँ तर पनि विभेद पक्कै पनि छ म एउटा समाजसेवी र मेरो श्रीमान पनि त्यस्तै हुनुहुन्छ भनेदेखि हामी दिनभरि समाजसेवा गरेर हिँड्छौँ र बेलुका आएर त्यो घरको काम मैले नै गर्नुपर्ने हुन्छ त्यो घरको का कामहरू आफू श्रीमा श्रीमतीकै जिम्मामा हुन्छ त्यो श्रीमानलाई चाहिँ आफ्नो एकरो काम हुन्छ श्रीमतीको जिम्मा बालबच्चा हुन्छ उसको घर परिवार हुन्छ खुसी पार्नुपर्ने हुन्छ उसले स्वतन्त्र भएर जे पाए त्यही साधन उसले चढेर हिँड्न पाउँदिनँ एउटा कसैको बाइकमा हिँडेकी छ भने उसलाई चाहिँ आज कहाँ गएकी थिइस् छ भन्ने तर त्यो पुरुषलाई हुँदैन चाहे जेसुकै होस् उस। ऊ चाहिँ अगाडि एउटा मैला पछाडि एउटा मैला राखेर बिचमा हिँडेर चाहिँ ऊ दिनभरि घुमेर आएको छ भने उसलाई त्यहाँ अझ ल्याउने कोही पनि हुँदैन एकदम विभेद त जति छैन भने पनि जति विकास हुँदै आए पनि त्यो केही विकास अहिले आए आएर भए पनि विभेद त पक्कै पनि छ जस्तो लैङ्गिक समानता समताको कुरा गर्छौँ है लैङ्गिक समानता चाहिँ किन नभएको होला कारण चाहिँ के लाग्छ यहाँलाई यस्तो हो अब एक त प्राकृतिक रूपमा पनि हामीले हुन त प्राकृतिक रूपमा लैङ्गिक असमानता होस् भनेर यो महिला पुरुष भएको त होइन तर पनि जिम्मेवारीको हिसाबले गर्दाखेरि महिलाहरूलाई धेरै नै जिम्मेवारी छ त्यो समानता ल्याउनको लागि त गाह्रो छ मेन कुरा त्यही गर्छु जति समानता समानता भनेर कुरा उठाए पनि व्यावहारिक रूपमा त्यो कार्यान्वयन गर्न कठिनाइ परिरहेको छ त्यही भएर पनि हो यो समानता चाहिँ नभएको जस्तो के गर्यो भने चाहिँ लैङ्गिक हिंसा जुन छ महिला यो पुरुष यो महिलाले गर्ने काम यो पुरुषले गर्ने यो पुरुषले पुरुष भएर पुरुष यो काम गर्नुहुन्न भने जस्तो यो जुन यो हाम्रो सोच छ नि यसलाई चाहिँ हटाउन के गर्न सकिएला जस्तो लाग्छ यस्तो छ अहिले महिला हिंसा न्यूनीकरणका लागि भनेर महिलालाई मात्रै फोकस गरिएको छ कि वास्तवमा महिलालाई मात्रै त्यो कुरा सुनाएर त त्यो समस्याको समाधान हुँदैन mm -hmm. महिला त आफू हिंसामा त ऊ चाहन्न यसै पनि हो त्यसका साथसाथै हाम्रो जेन्डर सम्बन्धी ट्रेनिङहरू चाहिँ पुरुषलाई पनि राखेर महिला र पुरुषलाई एकै ठाउँमा राखेर सकिन्छ भने श्रीमान श्रीमती छिमेकी आफ्ना परिवारका व्यक्ति सासु ससुरा साचु। सबै परिवारको व्यक्ति जेठाजु हो जसले चाहिँ महिलालाई हिंसा गर्छ तिनीहरू सबैलाई चाहिँ एकै ठाउँमा राखेर हामीले जिन्दु सम्बन्धी ट्रेनिङहरू धेरैभन्दा धेरै चलायौँ लागि मात्रै भनेर आएका पैसाहरू महिला र पुरुष दुवैलाई चेतना दिने भनेर चाहिँ हामीले त्यसलाई लगानी गऱ्यौँ भनेदेखि चाहिँ विकास हुनसक्छ जस्तो मैले महसुस गरिरहेको छु मानवाधिकार सञ्जाल पदमपुरको सचिव हुनुहुन्छ पछिको योजनाहरू के छ विशेष गरी मानव अधिकारको प्रत्याभूति पदमपुरवासीलाई दिलाउने नै यसको मेन उद्देश्य हो र हामी मानवाधिकार सञ्जालमा रहेका व्यक्तिहरू प्रत्येक वार्ड वार्डमा गएर परेका समस्याहरू हामीले एकैचोटि जिल्ला नजाओस् एकैचोटि सुरक्षाकर्मी आएर त्यहाँ चाहिँ जबरजस्ती गर्ने यातना दिने र जबरजस्ती आफ्नो चाहिँ अपराध त्यहाँ कबुल गराइने नगरेको भए पनि हो भन्ने खालको स्थिति त्यहाँ नआओस् सामान्य खटपटहरू नमिलेका कुराहरू सामान्य कुराहरू यहीँ गाउँमै बसेर सुल्झाउन सकौँ र हामी मानवाधिकार सञ्जालमा पनि विभिन्न सुरक्षाको क्षेत्रमा काम गरेर पहिल्यैदेखि काम गरिरहनुभएका प्यारिगल कमिटी भयो अन्य सङ्घ संस्थाहरूका मान्छे नै त्यहाँ छानिएर आएका छौँ उहाँहरू पहिला उहाँहरूले मात्रै गर्नुहुन्थ्यो भन्थ्यो अब मानवाधिकार सञ्जाल बनेर झन् सबै पहिला गर्दै आएका अनुभव र अब गर्नुपर्ने कुराहरू त्यो निस्क त्यो निचोड निकाल्दै चाहिँ जाने र सबैलाई मानवाधिकारको एउटा प्रत्याभूति दिलाउने नै हाम्रो उद्देश्य हो अब आगामी दिनको तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक साथी दोई रिजन र विष्णु तपाईँसँग बोलिरहेको छु म सम्झना र हाम्रो अतिथि हुनुहुन्छ मानवाधिकार सञ्चालक पदमपुरको सचिव एवम् नवज्योति महिला समूहका अध्यक्ष त्यसै सामुदायिक वन उपभोक्ता समूहको कार्य सचिव भवानी न्यौ पानी र भवानीजी यसबाहेक तपाईँ कुन कुन संस्थि कुन संस्थामा हजुर सम्झनाजी म राज्य दल महिला सञ्जालमा प पदमपुरमा पहिला आबद्ध थिएँ अनि ए नेकपा नेकिल माओवादीको तर्फबाट चाहिँ म त्यहाँ प्रतिनिधित्व गरेर गएको थिएँ त्यस्तै गरी पदमपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको पनि म पूर्व सदस्य हो अहिले म त्यसमा छैन मैले त्यहाँ तिन चार वर्षसम्म काम गरेँ त्यस्तै गरी, गरी जन एकता सहकारी जुन खोले सिमानमा अस्ति छ त्यसमा पनि मैले संस्थापक उपाध्यक्षको रूपमा मैले काम गरिसकेको छु र गोदावरी जडीबुटी सहकारी शा संस्था जुन हाम्रो पदमपुरमा छ यो चाहिँ जडीबुटीकै क्षेत्रमा कार्य गरिरहेको छ यसको पनि म उपाध्यक्ष हो र ओडा नारी मञ्च पदमपुर पाँचको पनि म सचिव हो र हजुरले भन्नुभएका अघिका पदहरू र यो मैले सम्हाल्दै आइरहेको छु जस्तो यदि महिला हुनुहुन्छ यदि धेरै विभिन्न संस्थानमा आबद्ध हुनुहुन्छ समय चाहिँ कसरी मिलाउनु भएको छ म कतै जानु छ भनेदेखि बिहान चाँडै उठ्छु कपडाहरू धुने कामहरू म मा बेलुका पनि गर्छु बत्ति भएको बेलामा र विशेष गरी मैले मेरो सासूआमा हुनुहुन्छ उहाँलाई खुसी राख्ने प्रयास गर्छु उहाँलाई भन्छु आमा म आज यहाँ जानु छ मेरो सानो बाबु छ नानी छ श्रीमान विदेश हुनुहुन्छ मलाई अप्ठ्यारो त पक्कै छ खेती पनि छ मैले वस्तु पनि पालेको छु सबै छ बच्चा बच्ची हुर्काउनु मैले मेरो छोरा भर्खर वर्षको भयो मैले पेटमा छोरा बोकेर काखमा बोकेर मेरो छोरालाई पदम पुरा नचिन्ने प्रायः हुनुहुन्न मैले बोकेर जो त्यहाँ बस्नु भएको छ जो अतिथि हुनुहुन्छ उहाँको काखमा राखेर रा, मैले कार्यक्रम सञ्चालन गर्ने म विशेष गरी बिहान चाँडै उठ्ने बेलुका ढिलो सुत्ने काम छ भनेदेखि र अरूको सहयोग लिने म गाउँघरमा मेरा आफन्तहरूलाई मेरो छिमेकीलाई खुसी राख्ने प्रयास गर्छु मेरो समय भएको बेला म आफमैदेखि गएर उहाँहरूको काम सघाउँछु उहाँलाई परेको दुःख पीडाहरू म सेयर गर्छु र मसँग सबैजना खुसी हुनुहुन्छ मैले भ्याइन पनि भने पनि उहाँहरू आएर मेरो काम गरिदिनुहुन्छ र म मिटिङहरूमा गएँ मेरो आज यस्तो काम पऱ्यो भनेदेखि पनि मेरो खेती रोकिँदैन मेरो वस्तु खान बाह्र मर्दैन आज भए पनि घर छैन भनेर गरिदिनु हुन्छ विशेष गरी मेरो सासूआमाले आएर मलाई धेरै सहयोग गर्नुहुन्छ यसरी मैले समय मिलाइरहेको छु जस्तो विभिन्न संस्था संस्थामा आबद्ध हुनुहुन्छ पहिले सुरुमा यो संस्थामा लाग्नको लागि यहाँलाई यो वातावरण एउटा उत्साह कसरी मिल्यो म सानैदेखि स्कुल जीवनदेखि नै मेरो एउटा सामाजिक भावना हो म स्कुलमा हुँदैखेरि म सबैसँग चिनिने म सरसफाइ गर्ने गीत गाउने कार्यक्रम सञ्चालन गर्ने स्कुलमा हुँदैदेखि चाहिँ म सामाजिक भावना बोकेर हिँडेको मनमा एउटा भावना भएपछि बिस्तारै त्यो बाटो मिल्दै आउँदो रहेछ मैले खोज्दै हिँडेको पनि होइन अहिले म जहाँ जान्छु भयो जान भने तपाईँ चाहिँ बस्दिनु पऱ्यो यसमा हुनुहुन्छ मेरो समय टाइट छ अलि भ्याउँदिनँ कि भन्दाखेरि होइन तपाईँले जसरी पनि मिलाउनुहुन्छ भन्नुहुन्छ मैले समय मिलाइराखेको पनि छु यसै गरी बिस्तारै गर्दा गर्दै मैले नसोचेको ठाउँहरूमा पनि म रहन पुगेको छु कार्य गर्न पुगेको छु पहिला पहिला फलानु पदमा चाहिँ मैला हुनुहुन्छ अरे भन्दाखेरि ऊ यस्तो पनि हुन्छ र भन्ने मलाई लाग्थ्यो तर म अहिले त्यही संस्थाको त्यही पोस्टमा रहेर म काम गर्न पाइरहेको छु यो चाहिँ आपसे आप भएको आप हो यो चाहिँ जस्तो अझै पनि ग्रामीण क्षेत्रमा चाहिँ महिला दिदीबहिनीहरू चुलो चौकामा सीमित रहने घरबाट बाहिर ननिस्कने जस्तो देखिन्छ है यस्तो अवस्थामा चाहिँ तपाईँ दे यति दे धेरै संस्थामा हुनुहुन्छ र कसरी समय त मिलाउनुहुन्छ भन्नुभयो जस्तो बाहिरी गा, यो घ हुन्छ नि सर छिमेकबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनुहुन्छ यसो जुन ठाउँमा पनि काम गर्ने मान्छेलाई त्यहाँ महिलालाई त्यो अप्ठ्यारो त छ नेगेटिभ सोच्नेहरू पनि हुनुहुन्छ हामीहरूलाई अब सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति भनेको एउटा आफ्नो पकेटको पैसा खर्च गरेर हिँड्ने हो उसले चाहिँ सवारी साधनहरू लिएर कि जागिर र समाजसेवा सँगसँगै छ भनेदेखि त उसलाई सजिलै होला फेरि टाइम मिलाउन गाह्रो पर्छ र जागिर नहुने समाजसेवा मात्रै हुँदाखेरि त आर्थिक अभाव पनि त्यहाँनिर हुन्छ आफै साधन चलाएर हिँड्न सक्ने पेट्रोल हालेर हिँड्न सक्ने उसको हुँदैन त्यतिखेर जसको साधनमा पनि बस्नुपर्ने बाइक आए बाइकमा टाइममा पुग्नु पनि पऱ्यो लिफ्टमा आएर बस्नुपर्ने स्थिति हुन्छ अनि ऊ फलानी त हिँडी भन्नेहरू पनि नबुझ्नेहरू पनि हुनुहुन्छ त्यो म आफैले पनि भोगेको छु तर पनि मैले दिएको पहिचान मेरो क्यारेक्टर मैले समाजमा छोडेको छवि छवि देखेर भवानी त गलत हुनै सक्दिनँ उसलाई त्यस्तै परेर भए पनि ऊ गलत हुनै सक्दिनँ भन्ने एउटा विश्वास चाहिँ मैले दिलाउन सकेको छु मेरो समाजलाई मेरो घरपरिवारलाई मेरो श्रीमान विदेशमा हुनुहुन्छ उहाँलाई त्यही नै हो जस्तो एउटा महिला सफल हुनलाई अग्रसर हुनको लागि चाहिँ केले प्रेरणा दिन्छ मुख्य कारण चाहिँ के हुनसक्छ कि एक महिला चाहिँ अब विभिन्न संस्थामा आबद्ध हुनु सबैजनासँग चिनो हुन्छ नि तपाईँले भन्नुभयो जस्तै जस्तो के के कारण चाहिँ हुनसक्छ मूल कारण मेन कुरा त आफैमा एउटा उत्साह हुन पर्यो म गर्न सक्छु मलाई गर्ने इच्छा छ म चिनिन सक्छु चिनिन्छु म भन्ने एउटा आफैमा उत्साह हुनु पऱ्यो आफैबाट सुरु लगे गर्दै लगेपछि त्यसपछि गर्दै गरेपछि बोल्दै गरेपछि मान्छे चिनिन्छ आउने जाने बढ्छ आसेप त्यो सबै कुराहरू म्यानेज हुँदै जान्छ तपाईँले भन्नुभयो कि स्कुल जीवनदेखि नै एकदमै म सबै कुराहरूमा चाहिँ लाग्थेँ भनेर भन्नुभएको यहाँ प्रतिभा केही छन् यहाँभित्र मैले स्कुल जीवनदेखि नै मैले अन्ताछेरीहरू खेल्ने त्यसमा पनि मैले भाग लिएको ठाउँ मैले जित्नै पर्ने प्राइज जित्नै पर्ने जस्तो मेरो एउटा खण्ड थियो म जित्थेँ पनि जसरी म रनिङमा पनि मलाई कसैले भेट्न सक्नुहुन्थ्यो त्यस्तै गरी कलमहरू पनि चलाउने एकान्तमा बस्दाखेरि म केही लेख्ने पनि गर्थेँ अहिले त्यस्तो विशेष तयारी त मैले खासै केही गरेको छैन त्यही पनि दोहोरी गीत म गाउँछु गाउँघरमा पढ्दाखेरि भजन होस् दोहोरी गीत होस् आज भवानी आएन र त्योलीमा आज कहाँ गएछ हुनुहुन्छ फोन गरेर बोलाउनु हुन्छ तँ आइज भएन भनेर बोलाउनुहुन्छ गर्छु म सामान्य मादल पनि बोलाउँछु आफ्नो गाउँघरमा चाहिने चाहिँ म सामान्य कुराहरू म गर्छु आज हामीलाई केही त्यस्तो दोबाइएको प्रतिभा केही राख्न सक्नुहुन्छ हामीलाई सुनाइदिनु छ कि हुन्छ सम्न्दनाजी मैले चाहिँ यो पदमपुरमा अहिले साना किसान कृषि सहकारी संस्थामा एउटा चाहिँ विवादको घटना भइरहेको छ त्यसमा शेर सदस्य दुई रूपमा बाँडिएका छन् त्यो देखेर मलाई अत्यन्त पीडा म आफू नै एउटा त्यहाँका रहेको सदस्यको रूपमा रहेको त्यस्तो एउटा चौध सय महिलाको सहकारी आज तहस नहस हुने स्थिति देखेर मलाई अधिक्क लागेर मैले लेखेर ल्याएको थिएँ त्यही डायरी यहाँ छ त्यो चाहिँ म वाचन गर्न चाहन्छु सुरु गर्नुहोस् कहाँ कहिले रोपेर सृजना फलाउ फुलाउ म कसरी तहस नहस पार्दैछन् आज कल्प्रृ हो जसरी आफन्त हौ नेपाली भनी माला झैँ घाँचिएका तर्म पार्टी जात मिलेन भनेर देख्दैछु नाचिएका हिजो थियो रगतको नाता अथ साथ पनि सिद्धान्त हाम्रो मिलेन भनेर हिँड्दैछन् सतुर बनी, मानिस आफै बन्यो कि मूर्ख दै भलेको बुद्धि दियो सकारात्मक सो भैदिए सोचाइ अझै नि समय थियो माटोको माया हुनेले सधैँ राष्ट्रकै गीत गाए समाज कलङ्क समाजमा कलङ्क बनेकाहरूले यसो अर्थ म भन्ने भावना त्यागी हामी बन्न सिक्नु छ कौडीमा होइन अस्तित्व हाम्रो करोडौँ करोडमा बिक्नु छ कौडीमा होइन हाम्रो करोडौँ करोडमा बिक्नु छ धन्यवाद देखि नै मिठो सुनाइदिनु भयो हामीलाई चाहिँ यहाँले यस्ता रचनाहरू चाहिँ कति बिरमा लेख्नुहुन्छ जस्तै छिनको छिनमै तयार गर्न सक्नुहुन्छ सोचेर म छिनको छिनमै म प्रायः एक्लै बस्नुपर्छ रचना गर्नको लागि तर म छिनको छिनमै तयार गर्छु कतिपय कार्यक्रमहरूमा सङ्घ संस्थाहरूमा सानो कुनै अतिथिहरू आउनु छ मलाई बेलुका सुतिसकेको मान्छेलाई ल है भोलि तैँले रेडी गर भनेर मलाई फोन गर्नुहुन्छ गएर चाहिँ म वाचन गर्छु म छिटै नै तयार गर्न सक्छु म एकान्तम बसेर मैले चाहेँ भने म लेख्न सक्छु जस्तो यो भर्खर कुरा गर्नुभयो साना किसान कृषि सहकारी संस्थामा चाहिँ अहिले विवाह छ यहाँ सदस्य हुनुहुन्छ हजुर म सदस्य छु त्यसमा जस्तो यो सामान्य कुरा गर्दाखेरि यहाँनिर विवादको अवस्था चाहिँ कसरी सृजना भयो यो साना किसान कृषि सहकारी संस्थाले पहिला गुठीमा गुठीको जग्गा एउटा लिएको थियो अनि त्यो गुठीको जग्गा आफ्नो हुँदाखेरि बाहिरबाट रोन लोन लिन पनि गाह्रो पर्ने र डोनरहरूले पनि पैसा नदिने आफ्नो पूर्जा हुनुपर्ने स्थिति त्यहाँ देखा पऱ्यो र हाम्रा पूर्व सहकारी मन्त्री एकनाथ ढकालले जापानिज डोनरहरूसँग समन्वय गरेर सहकारी साना किसान कृषि सहकारी संस्थाको भवनको लागि म सात लाख रुपियाँमा उपलब्ध गराउँछु हामीलाई एउटा तपाईँहरूले पूर्जा चाहिँ दिनपर्छ घरहरूको भन्ने कुरा जानकारी गोमा सिङखडा जुन हाम्रो साना किसान कृषि सहकारीको अध्यक्ष हुनुहुन्छ उहाँलाई आइसके पछाडी जग्गा किन्ने भन्ने त्यहाँ कुरो निस्क्यो र विशेष गरी पदमपुर चोक बजार यो चाहिँ भोलि ब्याङ्कको रूपमा विकास हुने संस्था हो यहाँ चाहिँ हामीले रेमिडेन्स भित्राउने हाम्रो योजना छ भावी दिनहरूमा र पदमपुर चोकमै किनौँ भन्ने सरसल्लाह भइसके पछाडि हतार हतारमा जग्गा किन्ने एउटा कार्य समितिले जुन एउटा बाध्यता जस्तो हतारमा चाहिँ पास गरिहाल्नुपर्ने र पूर्जा देखाउनु पर्ने सहकारी मन्दिरलाई त्यो स्थिति आए पछाडि उहाँहरूले चाहिँ कार्य समिति सातजना कार्य समिति जगरी समिति बनेर र कार्य समिति अनि वार्डका कार्य समिति अन्तरसम्मका अध्यक्ष सचिवहरू रहेर पैँतिस तेत्तिस पैँतिसजनाको बडी छ भन्ने मैले सुनेको छु उहाँहरू मिलेर चाहिँ तुरुन्तै जग्गा किन्नु भएछ त्यो कुरा चाहिँ शेयर सदस्यहरू गाई गुई गुइँ गुई कोही कोहीले तर शेयर सदस्य सबैकै नपिएको स्थिति हो सबैलाई हामीले जग्गा किन्दैछौँ भनेर हाम्रो साढा सभाले अनुमोदन त्यो भावी कार्ययोजनामा पनि नल्याएको स्थिति र सेरसीहरू सबैको कानमा त्यो नपरेको स्थिति हुँदाखेरि तुरुन्तै हतारमा जग्गा किनियो र पदमपुरको चल्ती चलनअनुसार चाहिँ साढे धुर जग्गा सोह्र लाखमा अलि महँगो पनि परेको हो कि त भन्ने कार्य समितिले पनि महसुस गरेको कुरो हो फेरि त्यो प्लटिङको जग्गा हुनाले दोहोरो बाटो त्यहाँ हुनाले गर्दा महँगो पऱ्यो भन्ने जुन कार्य समितिले अहिले भनिराख्नु छ र गर्दै जाँदाखेरि यो चाहिँ जग्गा महँगो पऱ्यो भनेर कुरा उठाउनेहरू र संस्थापन पक्ष बिच विवाद बढ्दै गए विभिन्न चरणमा वार्ताहरू पनि भए वार्ता पर असफल भयो विशेष साधारण सभा भन्ने कुरा भयो र विशेष साधारण छ अब आर्थिक वर्ष सकिसकेको छ अब साधारण सभा नै गर्ने भदौ उन्तिस गते गर्ने भन्नेसम्मको सहमति त्यो वार्तामा भइसकेको थियो रे र अहिले चाहिँ हामीले अडिट गर्दाखेरि ठिकै छ संस्थाले अडिट गर्दाखेरि हाम्रो विपक्ष जो ज्ञापन पत्र बुझाउने हाम्रो कमला चालिसे म्याडम हुनुहुन्छ संयोजक उहाँका पक्षले चाहिँ अडिट गर्दाखेरि बाहिरै विपक्षका साथीहरू एक दुईजना रहन पर्छ भन्ने चाहिँ एउटा माग राख्यो र त्यो माग चाहिँ संस्थापन पक्षले होइन यो सहकारीको नियममा छैन सहकारी लेखा हेर्ने जो हो र अडिट गर्ने जो हो त्यो मात्रै बसेर चाहिँ यो अडिट गर्नुपर्छ भन्ने संस्थापन पक्षको एउटा अडान र मान्छे राख्नैपर्छ भन्ने विपक्षको अडानको कारणले गर्दाखेरि यो मेरै गोरुको बाह्रै टकाको कारणले गर्दा अहिले चौध महिला दिदीबहिनीको त्यहाँ रगत र पसिना त्यहाँ लाख पैसा जम्मा गर्नुभएको छ त्यहाँ आन्तरिक स्रोत बढाउने भनेर ऋण खाँदाखेरि त्यहाँ पैसा एक लाखको निकाल्दाखेरि हामीले आठ हजारसम्म त्यहाँ लगानी गरेर हामीले आन्तरिक स्रोत बढाउने यो हाम्रो हो भनेर हामीले लगानी गरेका छौँ त्यहाँ त्यहाँ प्रत्येक लगभग पचास हजारसम्म एउटाको त्यहाँ बचत र आन्तरिक स्रोत गरेर भइसकेको स्थिति छ त्यो चाहिँ अहिले तसमस हुने स्थिति आएको हो जस्तो कि अब साना किसान कृषि सहकारी संस्थामा चाहिँ सम्पूर्ण महिला दिदीबहिनीहरू हुनुहुन्छ होइन हजुर जस्तो यो महिला दिदी बहिनीहरूले गरेको संस्थामा चाहिँ यस्तो हुनु अलि नराम्रै जस्तो लाग्दैन राम्रो राम्रो भयो भइरहेको छ यसलाई समाधान गर्न चाहिँ अब के गर्ने जस्तो लाग्छ खाजै यो ठुलो समस्या छैन यसले चाहिँ अहिले राजनीति रूप लिगेर चाहिँ यो ठुलो समस्या भएको हो यो ठुलो समस्या होइन यदि सहकारीको विधानमा बा सेयर शीर सदस्यहरू दुई तिनजना राख्ने छैन भने पनि त्यो जस्तै सबैलाई खबर गर्नुपर्ने कुरा खबर भएन जग्गा किन्यो यस्तो त एउटा कार्य समितिले हामी आँट गरेर दिदीबहिनीको जी, मन जित्न सक्छौँ भनेर गर्नुभयो भनेदेखि अडिट गर्ने बेलामा दुईजना देखि यसको समस्याको समाधान हुन्थ्यो कि भन्ने मेरो मनमा लागेको छ र यसमा चाहिँ जसले जो यसमा हिँड्यो उही चाहिँ विवादमा पर्ने संस्थापन बचेको भन्छ हाम्रो पक्षमा सय गर भन्छ विपक्ष भन्छन् होइन किन गरेपछि यसमा गर भन्छन् यस्तो एउटा सेयर सदस्यलाई नै दुई फ्याँकमा पार्ने स्थिति भन्दा पनि बिचमा रहेर रह चाहिँ यो दुईजना बरु अडिट गर्ने बेलामा एक दुईजना सेयर सदस्य नै राख्ने तर विपक्षको तर्फबाट भए पनि त्यो राखेर रा समस्याको समाधान गरिदिनु भएदेखि यो संस्थाको भविष्य उज्जवल हुन्थ्यो कि यही नै समस्याको समाधान हो कि भन्ने मलाई लाग्छ जस्तो यो सानै किसान कृषि संस्थामा अहिले जुन यो विवाद देखिएको छ यसले चाहिँ चाँडै नै यो चाहिँ यसले यो चाहिँ चाँडै नै समाधान होस् हाम्रो चाहिँ शुभकामना है अब चाहिँ हामी कार्यक्रमको लगभग अन्त्यतिर आएका छौँ जस्तो तपाईँलाई अन्त्यमा एउटा कुरा भन्न चाहन्छु जस्तै जुन घरमै बसेर नै महिला दिदी बहिनीहरू हुनुहुन्छ अगाडि बढ्न नचाहने हुन्छ नि विभिन्न कारण उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ यो अब घरमै मान्छेको जिन्दगी हो जीवन जिउन त कुकुरले पनि जिएको छ किरा भट्याङ्ग्रा सबैले जिएका छन् हामी मानव हो मानव भएर आफ्नो अस्तित्व आफूभित्र रहेको एउटा खुबी र आफ्नो एउटा समाजलाई दिन सक्ने योगदान चाहिँ दिउँ हामीले चाह्यौँ भनेदेखि घर परिवार बच्चा बच्ची सबै म्यानेज गरेर पनि समाजलाई केही दिन सकिन्छ भोलि जिउँदो छँदाखेरि त सामाजिक क्षेत्रमा काम गर्ने मान्छेलाई आउँदा आउला त्यो आफ्नो ठाउँमा छ तर मरेपछि हामीलाई यो समाजले चाहिँ फलानी थियो एउटा खड्कियोस् फलानी मरिरे ल म पनि सागर जान्छु भन्ने एउटा मलामी चाहिँ दुई चार ट्र्याक्टर मलामी निस्किउन् र स यो समाजले पछिसम्म आज फलानु बाँचिरहेका भए जसरी हाम्रा देशका एउटा योद्धाहरूलाई आज हामीले सम्झिरहेका छौँ त्यसै गरी फलानु बाँचिरहेकी भए त हाम्रो समाजमा केही हुन्थ्यो उसले केही गर्थे या हामीलाई सजिलो हुन्थ्यो मैले न्याय पाउँथेँ भन्ने कुरा यो समाजले महसुस गरोस् हामी चुरो चौकमा मात्रै सीमित होइन बाहिर निस्किनुपर्छ समाजलाई केही गर्नुपर्छ हामीले किन अन्ततिर छौँ कार्यक्रमको जस्तै मैले तपाईँलाई मनमा लागेको र मैले भन्न केही छुट्याएको केही जस्तो लागेको छु भने त्यसो खासै केही छैन हामी समाजसेवा गरेर निस्के गर्ने भनेर निस्केकाहरूको आफ्नै सुरक्षाको यहाँ ग्यारेन्टी छैन यहाँ चाहिँ विभिन्न डर आउँछ धम्की आउँछ मेरो पार्टीको मान्छेलाई यस्तो गरिस् मेरो वर्ग मेरो जात भन्ने चाहिँ यहाँ छ यो सबैलाई त्यागेर सकारात्मक सोच लिएर हामीले ठुला ठुला गर्न देशमा त हाम्रा नेताहरू जानुभएको छ देश, देश बनाउने त हामीले गाउँ बनाऊ हाम्रो ठाउँ बनाऊँ यहीँबाट हाम्रो देशको चाहिँ एउटा विकास हुन्छ समुन्नत राष्ट्र हुन्छ र हाम्रो गाउँ बनाऊ जसले जहाँबाट जति सकिन्छ जे गर्न सकिन्छ त्यो बोलेर हुन्छ कि गरेर हुन्छ कि नेगेटिभ सोचलाई हामीले त्यागेर सकारात्मक तरिकाले सोचेर अगाडि बढाउँ भन्ने चाहिँ म सबैलाई भन्न चाहन्छु हुन्छ जी कार्यक्रम अहिले सरकारमा आइदिनु भयो फाय। तपाईँको यस्तो समय हामीलाई दिनुभयो कुराकानीको का लागि धेरै धेरै धन्यवाद हव सम्झनाजी हजुरलाई पनि धन्यवाद म त्यस्तो धेरै ठुलो नेता धुरो धेरै ठुलो समाजसेवी त म होइन मेरो उमेर पनि खासै धेरै भइसकेको छैन मभन्दा धेरै अग्रज दिदीबहिनीहरू दे पनि हुनुहुन्छ र मलाई आज यहाँसम्म या हजुरले ल्याएर आफ्नो कुराहरू राखिदिने मौका दिनुभयो मलाई एकदम खड्केको विषयवस्तुहरू राखिदिने मौका दिनुभयो यसको लागि हजुरलाई पनि र हाम्रो यो एफएमय नेटलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु हुन्छ उहाँ हुनुहुन्थ्यो मानवाधिकार सञ्चाल पदमपुरको सचिव बन्द बजी महिला समूहका अध्यक्ष त्यस्तै गरी भिम्बोली सामुदायिक वन उपभोक्ता समूहको कार्य समिति सचिव भवानी नपाने त्यसो त उहाँ विभिन्न संस्थामा पनि अब दल हुन्छ यिनै कुराकानी सँगै आजको लागि कार्यक्रममा सरकारबाट विदा भइसकेको छ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ शा। कृपया सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन नभुल्नुहोला जसको लागि सम्पर्क नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधिका साथी दुवै भार प्रकट गर्दै तपाईँको आफ्नै साथै कार्यक्रम नारी सरकारबाट आजको लागि बिता चाहन्छु